अहिले यस गर पोलिक्लिनिकाली सुलभ र प्रभावकारी स्वास्थ्युटुक्त रक्तचाप तथा सामान्य सल्लेखीय हार्ट तथा नशा सेवा, सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरेसिजी सेवा चौविसै घन्टा सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ड नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात गोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नीने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो भएको बाथ युरिक्सिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन शून्य छपन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्सानबे का बाइक तथा स्कूटी उपलब्ध आधुनिक प्रविधि द्वारा बाइक सर्विस किस्ताबंदी सुविधा तथा संपूर्ण पार्ट सुविधा का बाएक बाएक पार मार्शल इम्पोरियम मगनी चौक पर्सा फोन शून्य एक से 999 मोबाइल 9855061999 टाडी शोरूम रत्नगर 2 मेन रोड टाडी फोन नंबर 0565631057 स्टाइल परफॉरमेंस और माइलेज का लागि हीरो मात्र मार्शल इम्पेरियम में रेडियो आर पार्ट 84 थपलो 5 मेगाहर्ट्ज यस अर्पण बुलेटिन को साथ में पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाह्र तर्फ कंकाली कोट जाने बाटोमा रहेको चार विघाह क्षेत्र फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्स सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बाटो बिजुली संचार यातायात लगायत अन्य घड़ेरी खरीदगारी ढुक्स संपर्क का लगी गोपाल पौड़ रत्नगर मोबाइल अंठानबे प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार त्रिपन्न अड़सठी चैनपुर मोबाइल अंठानब्बे एक अंठावन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पंप संग्रिसठी दुई सब्बे रंग रोगन ट्वालेट टोयलेट ज कोरियर भाषा एवं पढ़ाई नारायणी डेवलपमेंट बैंक को, को मोबाइल अंठानबे को चार बावन छोरा हाइडलबर्ग र चेक मेसिन द्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र क्वालिटी प्रेस छापा खाना अरबपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय मोबाइल अन्ठानब्बे विधानसभा सदस्य उपनिर्वाचन कार्य उत्साहपूर्ण र शान्तिपूर्ण ढङ्गले सम्पन्न भोलि बिहानसम्म अन्तिम नतिजा आउने निर्वाचन आयोगको भनाई कङ्ग्रेस सभापति कोइरलाले उपसभापति पौडेललाई कार्यवाक नदिने भएपछि सरकारमा ल्याउन पहल सुरु पहलका लागि राष्ट्रपति यादव नै सक्रिय यी माओवादीलाई संविधानबाट बाहिर ल्याउन कार्यगत एकता गरेको नेकपा माओवादीका उपाध्यक्ष गजिरवेलको खुलासा न्यायालय भ्रष्ट भएको नेता सुरेशको युक्रेनमा शान्ति स्थापनाका लागि रुसले सहयोग गर्ने युक्रेनले रुस समर्थक विद्रोहीसँग सम्झौता गर्नु पनि दक्षिण कोरियामा एक सैनिकद्वारा पाँच सहकर्मीको हत्या र मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली इन्डोनेसिया प्रस्थान विश्वकप फुटबलमा आज राति बेल्जियम रुस तथा दक्षिण कोरिया र अल्जेरिया भेट्दै नमस्कार अर्पण सुईका लागि सबैका लागि रेटियो अर्पण एक सय चार थुप्लो पाँच समयका हातसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेटियो अर्पण डट कम डट एनपीबाट संसारभरि के साथ अर्पण बुलेटिनमा स्वागत सहकर्मी अनिता अर्यालसँगै सुजिता हमालको अब समाचार विस्तारमा संविधान सभा सदस्य उपनिर्वाचन कार्य उत्साहपूर्ण र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ यसै सम्बन्धी जानकारी, आ, रजो, रजो. आ, जानकारी दिन यति बेला हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकाल हरिजी हजुर हजुर के छ त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिनुहोस् न यस्तो छ अब मतदानको दिन अब सकिसकेका दिनभरि हामीले मतदाताहरूलाई उत्साहित रूपमा मतदानन्द्रमाथित भएर आफ्नो मतदान प्रतिनिधिहरूको लागि मतदान गरे गरेको पायौँ भने मेदारको जस्तै मतदाताहरूको चाहिँ उपस्थिति एकदम उत्साहपर् नै पाएका छौँ हामीले विद्युतीय मतदानको बारेमा जानकारी दिनुहोस् न थोरै विद्युतीय मतदान भनेको तपाईँको विद्युतीय यन्त्रबाट गरिने मतदान हो छोटोको सदमा भन्दाखेरि परम्परागत रूपमा हामीले सोटी थाप लाएर कारना थाप लाइन्थ्यो भने अहिले हाम्रो मन परेको उम्मेदवारको सिधा एउटा निलो बटन हुन्छ त्यो बटनलाई छिटेर दिने सिस्टम हुन्छ यसमा त्यो गरिएको मतदान उता हाम्रो दुईवटा युनिट हुन्छ त्यसमा गएर कन्ट्रोल युनिटमा जम्मा हुन्छ र त्यही नै हामीले काउन्टिङ गर्ने हो मतदान कार्य सम्पन्न भइसकेको हो लगभग अहिले सम्पन्न भइसक्यो अब हामीले पाँच बजेर गइसक्यो पाँच बजीसम्म मतदान केन्द्रमा उपठित भएको मतदाताहरू र हामीले मतदान गराउँछौँ र अब अहिलेसम्म अब फिल्डबाट रिपोर्टहरू आउँदा आउन बाँकी नै छ यसको मतगणनाको प्रक्रिया चाहिँ कस्तो हुन्छ जानकारी दिनु अब हामी आन्तरिक रूपबाट मतगणनाको तयारीमै छौँ अहिले अब त्यो भनेको हाम्रो निर्वाचन आयोगको मात्रै काम नभइकन पोलिटिकल पार्टीहरूसँग बसेर हामी छलफल गरेर उहाँहरू सब हाम्रो आपसी समझदारीको आधारमा गरिन्छ गणना अब हामी उहाँहरूसँग बैठक बस्छौँ त्यसपछिको निष्कर्षअनुसार हामी अगाडि बढ्छौँ अबको कति समयभित्रमा चाहिँ नतिजा आउने अपेक्षा गर्न सक्छौँ यस्तो छ म नतिजाको कुरा गर्दाखेरि अब हामी पहिला त मेसिनहरू यहाँ ल्याउने कोसिसमा छौँ हामीले प्रत्येक मतदान स्थलमा एक उन्टा बसको व्यवस्था गरेका छौँ हामीले त्यो मतदान स्थलबाट सिधै बसमा राखेर रा। मत मतदान यन्त्र मतदानका कर्मचारी पार्टीका प्रतिनिधि र सुरक्षाका साथीहरूलाई सर्वप्रथ हामीले सदर ल्याउँछौँ त्यसपछि हामी सर्वदलीय बैठक गर्छौँ र हामी सुरु गर्छौँ हाम्रो प्रयास चाहिँ अब जतिसक्दो छिटो निकार निकार निकार दन्यवाद। आगा दन्यवाद। आगा जिल्ला निर्वाचन कार्य चितवनका प्रमुख हरि ढकाल संविधान सभा सदस्य उपनिर्वाचनको बारेमा जानकारी गराउँदै हुनुहुन्थ्यो संविधान सभा सदस्य उपनिर्वाचन कार्यको सहपूर्ण र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ बिहान सात बजेदेखि सुरु भएको निर्वाचन अहिले साँझ पाँच बजे लगभग लगभग सकिएको निर्वाचन जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले भर्खरै जानकारी गराउनुभयो चितवन क्षेत्र नम्बर चार काठमाडौँ क्षेत्र नम्बर दुई बर्दिया क्षेत्र नम्बर एक र कैलाली क्षेत्र नम्बर छमा पनि मतदान आज भएको छ चारवटै निर्वाचन क्षेत्रमा awful... तिन सय मतदान केन्द्रबाट मतदाताले मतदान गरेका छन् काठमाडौँ दुईमा उन्चालिस मतदान स्थल र नब्बे मतदान केन्द्र चितवन चारमा एकतिस मतदान स्थल र एक्कासी मतदान केन्द्र बर्दिया एकमा सैतिस मतदान स्थल र सतासी मतदान केन्द्र त्यसै गरी कैलाली छमा तिस मतदान स्थल र पचहत्तर मतदान केन्द्रबाट विद्युतीय उपकरणबाट मतदान भएको हो चारै क्षेत्रमा दल र स्वतन्त्र उम्मेद्वार गरी छयत्तरजना चुनावी प्रतिस्पर्धामा रहेका छन् तीमध्ये राजनीतिक दलका उम्मेद्वार साठी र स्वतन्त्र सोह्रजना रहेका छन् चितवन जिल्लाको क्षेत्र नम्बर चारमा पनि उत्साहजनक रूपमा मतदाताहरूले आज मतदान गरेका छन् चितवन क्षेत्र जित नम्बर चारमा आजभरिको उपनिर्वाचनमा एक सय एक वर्षीय शिवराज दवाडीले विद्युतीय मतदान यन्त्र मार्फत मतदान गर्नुभएको छ उहाँले गीतानगर गाउँ विकास समितिमा रहेको हिमालय उच्च मावि चम्पानगर मतदान स्थलबाट बिहान नौ बजी मतदान गर्नुभएको हो चम्पानगर निवासी दोवाडीलाई आफूले एक वर्षको अवधिमा दुई पटक मत खसाल्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो यसै भरतपुर सात ख मतदान केन्द्रमा कृष्णपुर बस्ने बयानब्बे वर्षका जगतलाल महर्जनले पनि मतदान गर्नुभएको छ यसैबीच राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा दुई सना क्रियापुत्रीले विद्युत मेसिनट मतदान करूबाट एकनाथ अधिकारी को निधन भार नौ दिन दिन भरतपुर बुद्ध चोक का मुकुंदराज अ गिरेन्द्र राज अतदान सहयोगी का साथ आया उन्हीं अड़ी नई मतदान करने व्यवस्था मिलाइये चितुवन प्रहरी प्रमुख पदुम्न कार्कान दू प्रधानमन्त्री तथा कङ्ग्रेस सभापति सुशील कोइरालाले उपसभापति रामचन्द्र पौडेललाई कार्यवाह नदिने भएपछि सरकारमा ल्याउन पहल सुरु भएको छ राष्ट्रपति रामवरण यादवले नै पौडेललाई सरकारमा ल्याउने पहल सुरु गर्नुभएको छ कङ्ग्रेसभित्र र बाहिर राष्ट्रपति यादवले छलफल चलाएको उच्च स्रोतले जानकारी दिएको छ प्रधानमन्त्री कोइरालासँग असन्तुष्ट बन्नुभएका राष्ट्रपति यादवले उपसभापति पौडेललाई उप भूमिकामा सरकारमा पठाउनु पर्ने लबिङ सुरु गर्नुभएको छ यसअघि पौडेलले नै सम्हाल्दै आउनु भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयसहित उप प्रधानमन्त्रीको जिम्मेवारी दिनुपर्नेमा छलफल सुरु भएको छ कार्यवाहको जिम्मेवारी नपाउनुभएका पौडेल पनि त्यसमा सकारात्मक हुनुहुन्छ स्रोतका अनुसार पूर्व प्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष श्रीबहादुर थापालाई पनि भूमिका खेल्न राष्ट्रपतिले आग्रह गरिसक्नु भएको छ प्रधानमन्त्री सुशील कोइराला सरकार सञ्चालनमा सुस्त भएको निष्कर्षसहित राष्ट्रपति यादव पौडेललाई सरकार पठाउने लबिङमा लागेको स्रोतले बताएको छ कङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले भने पार्टीमा त्यसबारेमा छलफल नभएको बताउनु भएको छ प्रधानमन्त्री कोइरालाले भने इच्छा देखाउनु भएको छैन नेपाली कङ्ग्रेसका नेताहरूले सरकार गठनसँगै पार्टी कमजोर बनेको निष्कर्ष निकालेका छन् प्रधानमन्त्री कोइरालाले पार्टी र सरकार दुवैवटालाई गतिहीन अवस्थामा पुर्याएको निष्कर्षसहित प्रधानमन्त्री विरुद्ध मोर्चाबन्दीको तयारी भएको छ कङ्ग्रेस नेता अर्जुन नरसिंह केसी शेखर कोइराला प्रकाशरण महत लगायतका नेताहरूको गोप्य छलफलले प्रधानमन्त्री कोइरालालाई दबाव दिन प्रभावशाली नेताहरूको छुट्टी समूह बनाउने निष्कर्ष निकालेको छ नेपाली कङ्ग्रेस नेता केसीले पार्टीभित्र भागभण्डारको व्यतिथिले पुरै संरचना कमजोर बनेकाले चिन्ता जाहिर गर्ने नेताहरूबीच अनौपचारिक छलफल भइरहेको बताउनु नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत एक नेकपा माओवादीलाई संविधान सभाबाट बाहिर ल्याउन कार्यगत एकता गरेको खुलासा गर्नुभएको छ रिपोर्टर्स क्लबले आज काठमाडौँमा गरेको कार्यक्रममा गजुरेलले अहिलेको संविधान सभाबाट जनमुखी संविधान आउने आउने नसक्ने भएकाले त्यसमा रहनुको कुनै अर्थ नरहेको दावी गर्दै एमावधि संविधान सभाबाट बाहिरिएपछि मात्रै पार्टी एकता सम्भव हुने दावी गर्नुभयो कंग्रेस र एमाले जसरी पनि संविधान बनाउन लागि परेको भन्दै गजुरुलले त्यस्तो अवस्थामा एमावती संविधान सभामा बस्नुको कुनै औचित्य नभएको स्पष्ट पार्नुभयो एमावधिसहित पाँच माओ विचारधारा बोकेका दलहरूबीच कार्यकत एकता भएको स्पष्ट पार्दै गजुरेलले एमावधिले आफूले अघि सारेको सहवधि आत्मसात नगरेसम्म पार्टी एकीकरण रघुजी पन्तले नौ महाधिवेशनमा माधव कुमार नेपालको जित सुनिश्चित भएको बताउनु भएको छ प्रेस चौतारी आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पंत नेपाल में पार्टी का सबेटर अगा बढ़ सकने भय का निश्चित दावी करमेर ढल्के अस्वस्थ पी ओली चला न पन्तले जसको नीति उसैको नेतृत्व अनुरूप नेपाल सर्वसम्मत रूपमा अध्यक्ष हुनुको विकल्पै नभएको उल्लेख गर्नु भएको छ महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा लगभग सहमति बनिसकेको र त्यो प्रतिवेदनको नेतृत्व पनि नेता नेपालले गरेको भन्दै पन्तले जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा जोड़ दिनु भएको छ अबको अध्यक्षले नेकपा एमाले पार्टीको मात्रै नेतृत्व नगरी समग्र देशको नेतृत्व गर्नुपर्ने हुनाले यसका लागि नेता नेपाल मात्र योग्य रहेको दावी गर्नु भएको छ केपी ओलीसँग प्रतिस्पर्धामा गर्नु परेमा पनि गरिएको प्रचारको हाराहारीमा रहेको गर्नु भएको छ एमालेको यही असार उन्नाइस गते हुन लागेको नौ महाधिवेशनको बारेमा जानकारी दिन चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता पन्तसँगै सभासद नागेन्द्र चौधरी जिल्ला सचिवालय सदस्य कृष्ण राजल नेतारी चितवनका अध्यक्ष शालिराम नेपाल पार्टी जिल्ला सचिव तेजेन्द्र खण्डका प्रचार विभाग प्रमुख अरूण पीडित भण्डारी लगायतको सहभागिता थियो एमावधिका उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले न्यायालय टिप्पणी गर्नुभएको छ आज आफ्नो स्टाटस अपडेट गर्दै उहाँले न्यायालयलाई ठोकुवा मात्रै गर्नुभएको छैन अदालतको गलत काम कारवाहीको आलोचना र विरोध गर्ने स्वतन्त्रता खोसेर न्यायालयलाई थप्रष्ट बनाउन सरकार लागि परेको ठोकुवा समेत गर्नुभएको छ सरकारले हालै व्यवस्थापिक व्यवस्थापिका संसदमा दर्ता गरेको अदालतको मानहानी सम्बन्धी प्रति आपत्ति सुनाउँदै उहाँले पोस्ट गरेको फेसबुक स्टाटसमा न्यायालय भ्रष्ट भएकाले यसको विरोध सबैले गर्न पाउनुपर्ने र यसको विरोधमा उभिनु अति आवश्यक भएको बताउनु भएको छ सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको अदालतको मानहानी सम्बन्धी विधेयक लोकतन्त्रको मर्म मान्यता र आदर्शको विरूद्ध भएको दावी गर्दै वहाँले भन्नुभएको छ भ्रष्ट न्यायालयको विरोध हुनैपर्छ न्यायालय भ्रष्ट भएकाले उसले जनताको मत भन्दा पनि आत्म से नेपाल से वायु सेवा निगमले सन् दुई हजार चौबिससम्म पच्चिसवटा ध्वजा बाहक जहाज पुर्याउने लक्ष्य सहितको व्यवसायिक कार्य योजना तयार पारेको छ निगमको बोर्ड बैठकबाट पारित कार्य योजनालाई एक दुई दिन मै नीतिगत निर्देशनका लागि पर्यटन मन्त्रालयमा पठाउने निगमले जनाएको छ दुई हजार पन्ध्रदेखि हरेक वर्ष जहाज थप्दै गएर 2024 हजार चौबिससम्म जहाजको सङ्ख्या 25 पुर्याउने लक्ष्य रहेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभएको छ त्यही अनुसार अन्तर्राष्ट्रिय उडान पनि थप्दै जाने र मैदान भएका सबै ठाउँमा आन्तरिक उडान भर्ने निगमको भनाइ अहिले निगमले एकतिसवटा हवाई मैदान भए पनि बाह्रवटामा मात्रै मात उडान भर्दै आएको छ नयाँ जहाजका लागि झन्डै साठी अर्ब रुपैयाँ लाग्ने र आधार रकम सरकारले लगानी गर्नुपर्ने निगमको भनाइ छ कार्ययोजना पारित भएपछि छब्बिस सयले रोजगारी पाउने निगमले दावी गरेको छ अहिले निगमसँग आबद्ध रहेर अठार दरबन्दी रहेकोमा त्यसलाई बढाएर छब्बिस पुर्याउने प्रवक्ता शर्माले बताउनु भएको छ व्यवस्थापनसँग भएका सहमति कारण नभएको भन्दै बिमार समितिले कर्मचारी युनियनले व्यवस्थापनको विरुद्धमा आन्दोलन गर्ने भएको छ युनियनले भोलिदेखि चरणबद्ध आन्दोलन शुरू गर्न लागेको हो पहिलो चरणमा भोलिदेखि एक हप्तासम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने युनियनका अध्यक्ष शम्भ प्रसाद मिश्रले जानकार दिनुभयो समितिले तेह्र बुधी माग अघि पूरा नभएसम्म आन्दोलन गर्ने जनाएको छ ऐन कानूनमा भएका व्यवस्था बमोजुमको सीवाद तथा शर्त पाउनुपर्ने भन्दै युनियनले बिमा ऐन दुई हजार समय सापेक्ष परिवर्तन गर्न पनि माग गरेको छ बिमा समिति नियमकारी निकाय भए पनि भूमिका साँगुरो भएको भन्दै युनियनले नियमकारीको नियमनकारीको भूमिका थप समक्ष भूमिका खेल्न पनि आग्रह गरेको छ नेपाल गन्ज नाका हुँदै भारत लैजाने तैयारी गरिएको अवस्थामा राखेको अहिलेसम्मकै ठुलो परिणामको अफिमसहित पाँचजनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ प्रहरीले आज बिहान वासुदेवपुर एकबाट बिस किलो अफिमसहित रुकुम साग चारका छयालिस वर्षीय देवीलाल गिरी सैँतिस वर्षीय जितेन्द्रगिरी बत्तीस वर्षीय वीरबहादुर खड्का तेत्तिस वर्षे मोतीलाल ओली उनपचास वर्षीय खड्का बहादुर खड्का पक्राउ परेका हुन् पक्राउ अफिम करीब 80 लाख मूल्य बराबर को रहकर इलाका प्रहरीकारले कार्य का डीएसपी जनक बहादुर शाही बताने भाग प्रहरी के अनुसार जिलामें पहिलो ठूल मात्रा 20 बीस किलो अफिम पकड़ाऊक हो रूपन्देकी तेरिया मकरले भारतीय टेलिभिजन च्यानल जेटिभीबाट प्रसारण भएको रियालिटी सो डिआइजी लिटिल मास्टरको उपाधि जितेकी छिन् गै राती भएको फाइनलमा अरू तिसजना प्रतिस्पर्धीलाई पछि पार्दै एघार वर्षीय तेरियाले उपाधि जितेकी हुन् प्रतियोगितामा अनुष्का छेत्री दोस्रो भइन अडिसन राउन्डदेखि नै उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी तेरियाले चौध वर्षसम्मका चालिस हजारभन्दा बढीलाई पछि पारेकी हुन् मुम्बईमा भएका जन अडिशन में एक सौ दुई जना को राउंड में छत्तीस मेगा राउंड में उत्कृष्ट सोलह तथा अंतिम राउंड में उत्कृष्ट दस मैं फाइनल में पुगे थीं डीआईडी लिटिल तेरिया पहिलो नेपाली समेत भएकी छिन् प्रतियोगिताको उपाधि उनले पचास लाख भारतीय रुपियाँ र एउटा कार पाएकी छन् बुटोल स्थित बागेश्वरी सङ्गीतलयमा विगत पाँच वर्षदेखि नित्य शिक्षा आयकी तेरिया रुद्रपुरकी पिसल्यान्ड भूपु भूपू सैनिक विद्यालयमा पाँच कक्षामा अध्ययनरत छन् अभिरल वर्षा का कारण नवलपरासी जिला का पहाड़ी सत्र गावस में यातायात अवरुद्ध अवरुद्ध लामो समय पची पड़े का का कारण जिला पहाड़ी सत्र पहाड़ी गावि ग्रामीण सड़क धेरे ठावर गई यातायात अवरुद्ध अवरुद्ध यातायात का का कारण पहाड़ी क्षेत्र अब हिड़े जानूर्ने बाध्यता शुरू हो भोपाल मगरले बताओं पहाड़ी क्षेत्र को रतनपुर कोटथर डाना झेरी बोलिङटार अर्खला लगायतका विकट पहाडी गाविसमा अविरल वर्षापछि आएको बाढीका कारण दर्जनौ ठाउँमा पहिरो गएको र खोला बढेका कारणले यातायात ठप्प भएको पहाडी डाना झेरीका हुमराद राणा भाटले बताउनु भएको छ देशभर मनसून सक्रिय होना अच्छे केही दिन लगने दुई दिन अवेश मनसून को प्रभाव देश का पूर्वी मध्य पश्चिम का कहीं भाग में मत जल तथा मौसम विज्ञान विभाग ने जानक सुदूरपश्चिम लगाय का केही का कहीं ठा मनसून पूग अज कई दिन लगने मौसम वेद राजधान जानकारी दे का पूर्वी मध्य पश्चिम में कहीं मात्रा मनसून को प्रभाव पड़े सुदूरपश्चिम क्षेत्र में मनसून नपुग मौसम वेद प्रधानंगानक अब पालु अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हाम्रो प्रश्न थियो एकीकृत एक नेकपा माओवादी सहित पाँचवटा कम्युनिस्ट पार्टीबीच राष्ट्रिय राजनीतिक अभियानमा कार्यगत एकता गर्ने सहमति तपाप्रति तपाईँको प्रतिक्रिया के छ ए राजनीतिक सङ्क्रमणकाललाई निकास दिनहोला बी कङ्ग्रेस र एमालेलाई चुनौती र सी दुई दिनको घामछायाँ तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए, ए राजनीतिक सङ्क्रमणकाललाई निकास दिनहोला भन्नेमा अडतिस प्रतिशत बी कङ्ग्रेस र एमालेलाई चुनौती भन्नेमा सत्ताइस प्रतिशत र सी दुई दिनको घामछायाँ भन्नेमा पैँतिस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ आगामी महाधिवेशनमा माधव नेपालको जित सुनिश्चित भएको एमाले नेता रघुजी पन्तको दावीप्रति तपाईँको विचार के छ ए दावी सही छ बी सम्भावना छैन र सी आफ्नो पक्षको समर्थन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 पालो ट्राफिक खबरको यति बेला नानेडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नानोलेन मोगलिन नौ विशे काठमाडौँ सडक खण्ड नानीको साथमा छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस अब मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम छत्तिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि बिहानैदेखि पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोकप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 अब अन्तर्राष्ट्रिय समाचार उसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शान्ति स्थापनाको लागि सहयोग गर्ने बताउनु भएको छ राष्ट्रपति पुटिनले युक्रेनले अघि सारेको शान्ति योजनाको समर्थन गर्नुभएको हो तर पुटिनले योजना सम्भव र यथार्थवादी तुल्याउन युक्रेनले रुस समर्थक विद्रोहीसँग मोलतोल र सम्झौता गर्नुपर्ने बताउनु भएको छ पूर्वी युक्रेनमा द्विपक्षीय समर्थकहरू बेच झडपहरू जारी रहेको बेला पुटिनले युक्रेनको शान्ति योजनाको समर्थन गर्न लाग्नु भएको हो पृतृत्ववादी लडाकुहरूले भने सङ्घर्ष अन्त्यलाई अस्वीकार गरेका छन् उता दक्षिण कोरियामा एक सैनिकले गोली प्रहार गरी आफ्नै पाँच सहकर्मीको हत्या गरेका छन् घटनामा अन्य पाँचजना घाइते भएका छन् उत्तर कोरियाको सीमा नजिकैको एक सैनिक पोस्टमा भएको सो घटनापछि गोली प्रहार गर्ने सैनिक भागेको अधिकारीहरूले सनाएका छन् सियासँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली आज त्यसतर्फ गएको छ मैत्रीपूर्ण खेल बुधबार दिउँसो इन्डोनेसियाको राजधानी जाकर्तामा हुनेछ नेपाली टोलीलाई आज बिहान एन्फा कम्प्लेक्स सातो बातोमा एक कार्यक्रम गरी युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र एन्फा अधिकारीहरूले विदाय गरेका हुन् नेपाल फुटबल टिमका प्रशिक्षक ज्याक स्टेफानोक्स्की र तथा सहायक प्रशिक्षक उपेन्द्र मानसिंह र बाइस खेलाडीसहितको टोली इन्डोनेसिया गएको हो नेपाली टिमका खेलाडी भरत खवास भने आज टिमसँग गएका छैनन् नेपाल आर्मीका सहायक सेनानी रहेका खवास भने पर्सि मात्रै इन्डोनेसिया पुग्ने भएका छन् र विश्वकप फुटबलमा आज राति र भोलि बिहान पनि तीनवटा खेल हुनेछन् पहिलो खेल अन्तर्गत राति पाउने दस बजे बेल्जियम र रुस बीच खेल हुनेछ भने दोस्रो खेलमा राति पाउने एक बजे दक्षिण कोरिया र अल्जेरिया बीच खेल हुँदा भोलि बिहान पाउने चार बजे पोर्चुगल र अमेरिका बीच खेल हुनेछ गै भएको सङ्घर्षपूर्ण खेलमा इरानलाई एक सुन्नाले हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट शरणमा प्रवेश गरेको छ गैराती भएको समूह एफको खेलको अन्तिम समयमा लियोनेल ानलाई अर्जेन्टिनाले गरेको हो यसअघि अर्जेन्टिनाले बोस्ने हर्ज गोविनालाई दुई एकले हराएको थियो भने इरानले नाइजेरियासँग गोल बराबरी खेलेको थियो एक खेल रहेको अवस्थामा इरानको पनि नकाट चरण प्रवेशको सम्भावना बाँकी नै छ यस्तै विश्वकप फुटबलको समूह सिको खेलमा शर्मनी घानासँग दुई दुई गोलको तिजा पछि जर्मनीको दुई खेलबाट चार अङ्क भएको छ भने घानाले एक अङ्क बटुलेको छ आज बिहान भएको खेलमा पहिलो हाफ गोलरहेत बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टोलीले दुध गोल गरे समूह सीमा जर्मनीले यसको खेलमा पोर्चुगललाई चार सुनाले हराएको थियो भने घाना अमेरिकासँग दुई एक दुई एकले पराजित भएको थियो धाना र जर्मनी बिचको खेल बराबरीसँगै यो समूहमा चारवटै देशको दोस्रो चरण प्रवेशको सम्भावना कायमै छ यसैबिच बोस्ने हर्ष गोविना विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ अघिल्लो खेलमा अर्जेन्टिनासँग दुई एकले पराजित नवप्रवेश टिम आज बिहान भएको खेलमा नाइजेरियासँग एक सुन्नाले हारेपछि समूह चरणबाटै घर फर्किएको हो शीर्षकहरू पुनः एकपटक संविधानसभा सदस्य उपनिर्वाचन कार्य उत्साहपूर्ण र शान्तिपूर्ण ढङ्गले सम्पन्न भोलि बिहानसम्म नतिजा आउने निर्वाचन आयोगको भनाई कङ्ग्रेस सभापति कोरेलाले उपसभापति पौडेललाई कार्यवाग नदिने भएपछि सरकारमा ल्याउन पहल सुरु पहलका लागि राष्ट्रपति यादव सक्रिय यी माओवादीलाई संविधानसभाबाट बाहिर ल्याउन कार्यगत एकता गरेको नेकपा माओवादीका उपाध्यक्ष गजरिवेलको खुलासा न्यायालय भ्रष्ट भएको नेता श्रेष्ठको टिप्पणी युक्रेनमा शान्ति स्थापनाका लागि रुसले सहयोग गर्ने युक्रेनले रुस समर्थक विद्रोहीसँग सम्झौता गर्नुपर्ने दक्षिण कोरियामा एक सैनिकद्वारा पाँच हत्या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 विदा पन्न घरे खरीद कर संपर्क का लगी गोपाल पौड़े रत्ननगर मोबाइल अंठानब्बे चार पचास उन्ना पचास सात सै प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार तिरपन्न अठी शून्ना पचहत्तर बस्नेत चैनपुर मोबाइल अंठानब्बे शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पंप फोन नंबर शून्य छप्पन्न पांच तिरसठी थरूम का फिटिंग साम दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता रहोक जानकारी कराई